एउटा मलाई सिङ्गो धरती अनि आकाश बेच्न मन छ मलाई सिङ्गो धरती अनि आकाश बेच्न मन छ यो मुटु धड्कन अनि एकमुठी सास बेच्न मन छ सानो छोराको जुत्ता लगाउने रहरको खातिर सानो छोराको जुत्ता लगाउने रहरको खातिर एकपटक मरेर आफ्नै लास बेच्न मन छ यो मुटु धड्कन अनि एकमुठी सास बेच्न मन छ अरबको तातो हावाले खाएको हो दाईलाई अरबको तातो हावाले खाएको हो दाईलाई त्यही अरबलाई हिमाली बतास बेच्न मन छ यो मुटु धड्कन अनि एकमुठी सास बेच्न मन छ ए नक्कली फूलले महल सजाउने मालिक ए नक्कली फूलले महल सजाउने मालिक किन्नुहोस् मलाई गुरासको सुभाष बेच्न मन छ मलाई सिंगो धरती अनि आकाश बेच्न मन छ यो मुट्टु धडकन अनि एक मुठी सास बेच्न मन छ नवलपरासी डण्डा घर भई हाल अमेरिकाको टेक्सास रहँदै आउनुभएका बासु पुष्पा अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपुती बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं <्लौ> शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल अन्तर्गत आज म जसको गजलबाट मैले बुलबुलको शुरूआत गरेँ बासु अधिकारी उहाँलाई लिएर आइपुगेको छु बासु पुष्पा अधिकारीको घर नवलपरासी हो भने अमेरिका टेक्सास आउनु आउनुभएको छ पचास दिनका लागि नेपाल आइपुग्नु भएको थियो र भोलि उड्दै हुनुहुन्छ आज हामी बुलबुलमा जोडिएका छौँ कुराकानी गर्नको लागि बासुजी तपाईँलाई स्वागत छ धेरै धन्यवाद अचित दाई यो अवसरका लागि मैले स्टुडियो पस्नु अगाडि तपाईँको ठेगाना सोद्धा नवलपरासीसम्म भन्नुभयो डन्डा हो कि होइन चाहिँ अलिक झुकेँ जस्तो लाग्यो मेरो स्थायी ठेगाना नवलपरासी अहिले त नवरपरासी दुईटा जिल्ला भएको छ सुस्तापूर्व डन्डा डन्डा नै हो काउसती नगरपालिका सोह्र डन्डा तपाईँको अमेरिका बसाई सात वर्षको रहेछ हजुर स्टुडियो प्रश्न अगाडि मैले थाहा पाएँ अनि त्यसपछि गजलमा तपाईँ अगाडिदेखिको प्रतिभा तर बिचमा फेरि ग्याप गर्नुभयो छ सात वर्षै छ सात वर्ष सात आठ वर्षै मैले गजल नलेख्ने मात्रै होइन सुन्दा पनि सुनिनँ पढ्दा पनि पढिनँ के कामको व्यस्तताले कामको व्यस्तताले मात्रै पनि होइन कोही कुनै कुनै कुराहरू अचानक भइदिन्छन् म एसएलसी दिएपछि जब डन्डाबाट चितवन आएँ माहौल गजलको थियो भर्खरै भर्खरै रेडियोहरू खोलेका थिएँ गजलको कार्यक्रमहरू मैले भन्नैपर्छ एउटा दुईवटा नाम सिनियर जीएफएमको कार्यक्रम अनुराग कालिक एफएमको कार्यक्रम गजल सर्वर आउँथ्यो त्यो सुनेर मैले गजल लेख्न सुरु गरेँ चितवनको चार वर्षे बसाइमा गजल लेखियो दुई हजार पैँसठी सालमा म स्कटल्यान्ड गएँ म पहिलोपटक जहाज चढेर विदेश गएको स्कटल्यान्ड र त्यसपछि अचानक किन लेखिन मलाई थाहा छैन किन सुनिन त्यो पनि थाहा छैन किन पढिनँ त्यो पनि थाहा छैन था तर मैले गजलबाट आफूलाई नितान्त अलग्ग्याएँ र तपाईँले पक्कै पनि सोध्नुहुन्छ होला फेरि कसरी लेख्नुभयो ले भनेर म भनौँ एकदम मजाले मैले एउटा नाम लिनै पर्ने हुन्छ म अहिले तपाईँको स्टुडियोमा यो बुलबुल बुल जस्तो कार्यक्रमको स्टुडियो अनि अच्युत घिमिरे बुलबुलसँग हुनु पाउनुमा मेरो भाइ छ एकजना मेरो साथी मेरो भाइ पवन लामी छाने उस, उसको नाम लिनै पर्छ अमेरिकाको एउटा कोठे साहित्यिक कार्यक्रममा उसँग भेट भयो हजुर संयोगले उसँग भेट भयो त्यो कार्यक्रम कस्तो थियो भने त्यहाँ राउन्ड टेबल थियो र त्यहाँ उपस्थित सबैले केही न केही सुनाउनु पवनले गजल सुनायो त्यो गजलले मलाई छोयो त्यो गजल अहिलेको भाषामा भन्दा आगो गजल थियो र अलिकति नयाँ ट्रेनको लाग्यो र मेरो पालो आइसकेपछि मैले के सुनाउने सुनाउनै पऱ्यो र मैले दस वर्ष अगाडि लेखेको समझेको एउटा बासी गजल सुनाएँ त्यो गजल सुनाइसकेपछि ऊ चाहिँ पवन टेक्स विशेष गरी डालास क्षेत्रमा गजल मन पराउने गजल लेख्ने मान्छे कोही छन् कि भनेर खोज्दै रहेछ भोतारिँदै रहेछ उसले मलाई भेटेपछि उसले मलाई छोड्दै छोडेन रसले चीं उपन चितवन को म चितवन को उस हिबले जबरजस्ती गजल लेखना लगा रुन गजल लेख करें शुरू भजर अब असप मजा एक अब गजल को माहौल अमेरिका मा में हमें बना अमेरिकामा गजलमा कामहरू गरिरहेका छौँ अहिले चाहिँ निरन्तर लेखिरहेको छु तपाईँले नेपालमा आइकन पनि दुई तिनवटा कार्यक्रममा सहभागी हुनुभएको थाहा पाएँ मैले हजुर है झापामा एउटा कार्यक्रममा जानुभयो हजुर चितवनमा एउटा कार्यक्रम भयो हजुर अनि काठमाडौँमै पनि माहफिलमा तपाईँ आउनुभयो हजुर हो हजुर होइन काठमाडौँमा भएको होइन त त्यो महफिल हजुर काठमाडौँमा हो भनेपछि त मजाको स्थापित भइसक्नु भएको रहेछ नि प्रयास एउटा सिक्दैछु नेपाल भ्रमणमा अहिले आउँदाखेरि कति कति वर्षको ग्यापमा आउनुभएको यो लामो ग्याप भयो करीब करीब सात वर्ष बाफ्री कस्तो लाग्यो नेपाल यसरी सोध्नु पऱ्यो नेपाल आ, सुन्दर छ सुन्दर लाग्यो होइन तपाईँले छोडेर गएको जस्तै थियो कि फरक भएछ घरहरू धेरै बनेछन् मान्छेहरू धेरै भयो माथि आकाशबाट काठमाडौँ छिरेपछि त अन्तै अर्कै सहर पनि आयो कि जस्तो लाग्यो जस्तो लागेन त्यस्तो लागेन गाडीहरू असाध्यै धेरै बनेछन् र अर्को कुरा मानिसहरूमा चेतनाको स्तर चाहिँ वृद्धि भएको पाएँ मैले सबै सबैभन्दा सकारात्मक मानिसहरू धेरै मा, अलिकति बढी सोसियल भएको मानिसहरूलाई अलिकति बढी सहयोगी भएको त्यो चाहिँ मैले पाएँ किनभने आफूलाई रुचिको विषय त्यो भएको हुनाले म त्यस त्यतातिर अलि बढी घुलमिल भएँ र अर्को कुरा जस्तो अच्युत घिमिरे बुलबुलसँग बोल्दै गर्दा छुटाउनै नहुने अर्को कार्यक्रम श्रुति सम्वेग हो श्रुति सम्वेक भनिसकेपछि किताबका कुरा आउँछ र मानिसहरूमा मेरो साथीहरूमा मैले चिनेको मान्छेहरूमा किताब किनेर पढ्ने बानी चाहिँ पहिलाभन्दा धेरै बढेछ मान्छेहरू चाहिँ पहिलाभन्दा धेरै किताब पढ्न लागेछन् चा। त्यो चाहिँ मैले महसुस गरेँ मैले आफैले पनि मलाई हिजो मात्रै पनि धेरै किताब उबार आएँ त्यो चाहिँ मलाई देखेको यसलाई मैले अब रोकेँ कुराकानी तपाईँसँग धेरै हुन सक्छन् जस्तो लागिसक्यो यति यति कुरामै तर एउटा गजल अब सुन्नु पऱ्यो पहिला पक्कै पनि म पहिलो गजल वाचन गर्छु पुरा खोजियो यही कहिले अधुरा खोजियो पुरा खोजियो यही कहिले अधुरा खोजियो ए जिन्दगी जिन्दगीमा यस्तै कुरा खोजियो ऊ चीसो कठांग्रीए चीसो कठांग्रीए हो मालिक, घाट लगियो, उसकै लगी दाउरा खोजियो, मंदिर को आगन सम्म टेक्न पाऊन हामी मूर्ति कुद्न मेरे बहु को पाखुरा खोजियो। मूर्ति कुद्न मेरै बाउको पाखुरा खोजियो के खोजिएन क्रान्तिका क्रान्तिका चिहानहरूमा आमा तिम्रो बगेको सिउँदो तिम्रो बगेको सिउँदो फुटेका चुरा खोजियो पूरा खोजियो कहिले अधुरा खोजियो ए जिन्दगी जिन्दगीमा यस्तै बड़ा सुंदर मैं यह गजल कत पढ़े थे अथवा रेडियोमें पढ़े कि बुलबुल में तो होेसबुक में पढ़े कि याद आई समय अगड़ी मैं यह गजल फेसबुक में रखे थे साथी सेयर करे बेला पढ़े जो लिके बलिया सेयर लगे थे मेला मैं तब चिनीस बासुपुष्पा अधिकारी आज हमीसंग अमेरिका टेक्सास बुन सात वर्ष पी आचास दिन ने बस अब भोलि अमेरिका फर्का बुलबुल में हमी वहांस क्रा करना जुटे अब हामी अघि तपाईँले नेपाल कस्तो रहेछ भन्नेसम्मको कुरा गर्नुभएको छ हजुर अब म सोध्छु अमेरिका चाहिँ कस्तो रहेछ त अमेरिका अब हामीले सुन्दै आएको मैले पनि सुन्थेँ सपनाको सहर अब यो ड्रिमल्यान्ड भन्ने गरिन्थ्यो अमेरिका यस्तै रहेछ भनेर रह भन्नु अलिकति मलाई गाह्रो हुन्छ जीवन जीवन नै हो आ, काम यहाँ पनि गरिन्छ उहाँ पनि गर्नुपर्छ हामी अलिकति भौतिक विकासको मानेमा अगा पछाडि छौँ त्यो कुरा कम्पेयर नगरौँ अमेरिका र हाम्रोको अहिले त्यो कम्पेयर गर्नु उचित हुँदैन र मैले आफूले लागेको मैले आफूले भोगेको जिन्दगीको सार चाहिँ अमेरिकामा भन्दा नेपालमा धेरै छ कति मजाले भनिदिनु भयो छर्लङै भौतिकको कम्पेयरै नगरौँ होना कई कुरा हमी अमेरिकाभंद अगड़ी रह हजर जिंदगी को सार यहाँ बढ़ी रहे मैं आपूने अनुभव क्रा हो अब अमेरिका तीर लैजा मैं तर गजल कोई अगि एटा कोठे गोष्ठी भब्द प्रयोग तब गोष्ठी कारक्रम भैर अमीली गजल एकदम व्यवस्थित करते भोकित बुझास् कोठे कारम कने अमेरिका में साहित्यिक कारक्रम हो मामी ले ले हमी भा धग्रज तर ती कार्यक्रम में युवाओं को सहभागिता अलग कम हो थियो, थोड़ी हमीर जस फेरी नाम लिखा पवन संग भेट भैसे हमले गरी गजल वाई वाई हामी मलाई पनि गजल धेरै मनपर्ने र पवनलाई पनि गजल धेरै मनपर्ने भइसकेपछि हामीले खोज्यौँ गजल लेख्ने मान्छेहरू को को हुनुहुन्छ सुरुमा हामीले हामी डालस भन्ने सहरमा बस्छौँ टेक्ससको तो शहर को वरीपरी को हो रहा खोजी सके हमी दस जान सा भेट भर एस गजल यात्रा टेक्स भर एस समूह बना रही गजल यात्रा टेक्सवा गजल यात्रा टेक्स को पछाड़ी को टेक्सस गजल यात्रा मत्री टेक्स में मा मत्र छ हमी फैलिखा छ में कार्यक्रम गये अनलाइन गजल प्रति गत वर्ष कर अमी दुई हजार सत्रह अमेरिका पीलपटक गजल उत्सव बृहत् दुई दिने कार्यक्रम ग्यौं गजल उत्सव तेस में चाह विभिन्न टेक्सवा मत्र हो अरु श ह्यूस्टन जस्तु मैं नाम लिप ह्यूस्टन को आदरणीय दाई सतीश त्रिपाठी दाई को नेतृत्व में साथी अरु स्टेटवा दाई साथी आईदी भो गए रजल उत्सव दुई प गत वर्ष अमेरिका को टेक्सकें डालास में गये पनि अत्यन्त सफल रह्यो त्यो कार्यक्रममा बाह्रवटा राज्यबाट नेपाली गजल लेख्ने आदरणीय व्यक्तित्वहरू केही नाम लिन चाहन्छु गोवर्धन पूजा सुरेश वाग्ले पदम विश्वकर्मा लगायतका आदरणीय दाईहरू आइदिनु भयो भूपेन्द्र महत दाईहरू आएर हामीलाई सह त्यो हाम्रो तपाईँको हामीसँग हातमा हौसला दिनुभयो अनि अहिले तत्कालै हामी यही सेप्टेम्बर अट्ठाइसमा हामी टेक्समा मात्रै रहेनौँ हामी अब फैलिएर अमेरिकाको अर्को राज्य ओहायोमा गएर गजल उत्सव तीन सम्पन्न गऱ्यौँ र तिनवटा भइसक्यो तिनवटा भयो यो गजल उत्सव चाहिँ अमेरिकामा हुने सम्भवतः सबैभन्दा वृहत सबैभन्दा लोकप्रिय साहित्य कार्यक्रममध्ये एउटा कार्यक्रम धेरै राम्रो गजलको तपाईँहरूले एउटा मजाको अभियान बोकेर हिँड्नुभएछ र साधुवाद हाम्रो तर्फबाट धेरै धन्यवाद कहानी त भन्न कति बाँकी हुन्छ कति यस्ता विषयको है भनेर सकिँदैन भन्न बाँकी लेख्न बाँकी कहानी बोकेर भन्न बाँकी लेख्न बाँकी कहानी बोकेर म आएको छु रेतो जिन्दगानी बोकेर गोठ रित्याइयो हिजो ठेकी रित्याइयो गोठ रित्याइयो हिजो ठेकी रित्याइयो के गरोस् गोठालो बरा मदानी बोकेर म आएको छु रितो जिन्दगानी बोकेर मुटु बेचेर भए पनि किन्नु छ यार मुटु बेचेर भए पनि किन्नु छ यार कोही बसेको छ बेच्न जवानी बोकेर म आएको छु रितो जिन्दगानी बोकेर के सिकाउला उसले नानीहरूलाई के सिकाउला उसले नानीहरूलाई जो बाँचेको छ आफै जवानी बोकेर म आएको छु रितु जिन्दगानी बोकेर समयले मलाई यस्तो बनाइदियो समयले मलाई यस्तो बनाइदियो घर जलाइ हिँडेको छु खरानी बोकेर भन्न बाँकी लेख्न बाँकी कहानी बोकेर म आएको छु रितु जिन्दगानी बोकेर यो गजल बासु पुष्प अधिकारीको मैले वाचन गरे, अमेरिका टेक्सास बस्दै आउनुभएको छ नवलपरासी डण्डा उहाँको जन्मघर हो र सात वर्ष पछाडि नेपाल आउनुभएको पचास दिनको बसाएपछि बोली अमेरिका फर्काउँदै हुनुहुन्छ र आज हामी बुलबुलमा कुराकानी गर्दैछौ बुलबुलमा अमेरिकामा अहिले चलिरहेको गजलको माहौलबारे हामीले कुराकानी गर्यौं है तपाईँहरूले गजल मात्रै कि अरू साहित्यहरूलाई पनि सँगसँगै लैजानुभएको छ राम्रो क्वेसन दाई हामी गजल यात्रा भनेर गजललाई फोकस गरेर हिँडेका छौँ र त्यो बाहेक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पनि छु म हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस च्याप्टरबाट गज चाहिँ अरू विधाहरू कवितामा हामी मोती जयन्ती मनाउँछौँ भानु जयन्ती मनाउँछौँ विभिन्न प्रत्येक महिना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसबाट चाहिँ प्रत्येक महिना रचना सुन्ने सुनाउने छलफल हुने कार्यक्रमहरू हुन्छ र गजल यात्राले चाहिँ गजलकैमा रहेर रहे काम गर्छ तपाईँलाई सुरुमा युरोपको पोर्चुगलकै कुन देश पहिला गएँ पहिला स्कटल्यान्डल युनाइटेड किङडम गएको थिएँ पहिला त्यसपछि नेपाल आएर अनि अमेरिका गएँ ए भनेपछि दुईवटा मात्रै देश भयो हजुर म त धेरै समय पछाडि आउनुभएको भएर धेरै देशहरू घुमेर अनि सेटल हुनुभइसक्यो अमेरिकामा भन्ने पनि होइन होइन पहिला म युनाइटेड किङडम गएँ त्यसपछि नेपाल फर्केर लगत्तै अमेरिका गए बिहा गर्नुभयो भइसक्यो उतै कि यतै यतै भएको यसपालि होइन पहिल्यै भएको परिवार कता हुनुहुन्छ परिवार पनि मेरो आधा परिवार यता आधा उतै अमेरिकामै हुन्छ मेरो एउटा छोरा छोरा अनि मेरो श्रीमती उतै हामी तपाईँको घरमा पनि कोही साहित्यिक हुनुहुन्थ्यो जसले तपाईँलाई प्रभाव पाऱ्यो साहित्यमा लाग्न त्यस्तो साहित्यिक भन्दा पनि मेरो फुफू दिदी अध्ययनशील हुनुहुन्थ्यो उहाँले त्यति साह्रो लेख्नुहुन्थेन र पनि साहित्यका किताबहरू चाहिँ घरमा हुन्थे मधुपर्क गरिमाका अङ्कहरू हेर्न पाइन्थ्यो त्यसपछि तपाईँको म सानो हुँदा पनि मेरो फुफू दिदीले मलाई उपहार स्वरूप त पास भइस अथवा क्लासमा राम्रो गरिस् भने यो किनिदिन्छु नयाँ कपडा भन्दा पनि मलाई याद छ म चार कक्षाबाट पाँच कक्षा जाँदा प्रथम भएको थिएँ र त्यो उपहार स्वरूप चाहिँ मलाई दिदीले बाल पत्रिका मुनाको वार्षिक ग्राहक बनाइदिनु भएको थियो बेला त्यति र त्यस्तो खालको प्रभाव पर्दै आयो तपाईँले नेपालमा अब एउटा निश्चित कहाँसम्म पढेर जानुभयो होला होइन हजुर अनि उता गइसकेपछि अहिले पढाइलाई निरन्तरता दिनुभएको छ चा कि छैन मैले बिचमा अलिकति ग्याप भयो विविध कारणले र अहिले फेरि म पढ्दैछु के विषय पढ्दैछु मेरो ह्युमन साइन्स ह्युमन साइन्स के हुन्छ त्यसभित्र त्यसमा शरीर पढ्ने म बेसिकल्ली मेरो ल्याबमा चाहिँ म अस्ति र मानव लासहरूसँग नै धेरै समय बिताउँछु तपाईँले पढेको त्यो विषयमा भोलि तपाईँ विज्ञता लिइसकेपछि हामीले तपाईँको त्यो ज्ञानलाई नेपालमा प्रयोग गर्नुपऱ्यो भने कस्तो ठाउँमा सकिन्छ विशेषतः मेडिकल कलेजहरूमा अनि तपाईँको कलेजहरूमा अनि अर्को ल्याबहरूमा जस्तो फरेन्सिकमा पनि प्रयोग हुनसक्छ ती कुराहरू नेपाल कहिले ने फर्कने भनेर त के सोध्नु सात वर्षमा बल्ल आउनुभएको छ अमेरिका कहिलेसम्म बस्ने चाहिँ सोध्छु आशा गरौँ छिट्टै टुङ्गिन्छ अर्को एउटा गजल छोराउनु धरती छोड्दा धरती छोड्दा सँगै लाने सम्पत्ति के हुन्छ भन्नुहोस् मलाम भन्दा ठूलो प्रगति के हुन्छ धरती छोड्दा सँगै लाने सम्पत्ति के हुन्छ भन्नुहोस् मलाम भन्दा ठुलो प्रगति के हुन्छ न धर्मले सिकायो न विज्ञानले देखायो न धर्मले सिकायो न विज्ञानले देखायो को भन्छ दिल दुखेको ओखती के हुन्छ <गने नहीं> <क्रिस्न> का को भन्छ दिल दुखेको ओखती के हुन्छ कृष्ण बनी राधिका कृष्ण बनी राधिकाको काखमा रमेका छौ सोच आइन भने तिम्री श्रीमती के हुन्छ सोच आइन भने तिम्री श्रीमती के हुन्छ म <खने दो थीक थीक नहीं> उडेका छोडेर उडेका बचेर फर्कन्नन् उडे बचे आफ्नै रहँदैनन् आफ्ना सन्तति के हुन्छ आफ्नै रहन्नन् आफ्ना सन्तति के हुन्छ म यही सोचेर सिमाना जान तयार छु गजलको अन्तिम शेरमा छु म यही सोचेर सिमाना जान तयार छु म बबुरो मरेर देशलाई क्षति के हुन्छ म बबुरो मरे देशलाई क्षति के हुन्छ धरती छोड्दा सँगै लाने सम्पत्ति के हुन्छ भन्नुहोस् मलाई भन्दा ठूलो प्रगति के हुन्छ धन्यवाद एउटा ईरानी चरा उज्यालो उज्यालो प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा चरा, बुल बुल। ए राधा तिमीलाई राधा तिमीलाई यस्तो प्यार पठाउने पठाउनेछु मुटु राखेर रा आफ्नो उपहार पठाउने पठाउनेछु बन्दुकमा देश बोकेर हिँडेको सिपाई हुँ बन्दुकमा देश बोकेर हिँडेको सिपाई हौ बाँचे आउँछु मरे समाचार पठाउनेछु मुटु राखेर रा आफ्नो उपहार पठाउनेछु अरू केही पठाउन नसकूंला पल्टनबाट अरू केही पठाउन नसकूंला पल्टनबाट खडेरी जस्ता लामा इन्तजार पठाउनेछु मुटु राखेर रा आफ्नो उपहार पठाउनेछु तिमी मिरमिरे जन्माऊ एउटा युग जन्माओ तिमी मिर्मिर जन्माओ एव युग जन्माओ मो युग बचाओने आधार पठाउने राधा तिमी प्यार पठाउनेट राखे रा उपहार बासु पुष्पाधिकारी को गजल वाचन करें बासु पुष्प अधिकारी लीर बुलबुल में आयु नवलपरासी डंडा वहां जन्मघर अमेरिका टेक्सास बे आत वर्ष पी पटक नेता आनेभा पचास दिन बसर भोलि फर्क मैं यह गजल जो भर्खर वाचन करेंसक एक शेयर अज बाकी तबला स्वागत करे वाचन करसुजी धीरे धन्यवाद मैं यह पढ़ा पढ़ते कि आए बासु पुष्पा अने आय तब को नाम बासु कि हो अम दुटे हो बासु पुष्पा प मेरो नाम पहिला बासु अधिकारी हो पहिला मैले भर्खर भर्खर अलिकति त्यो साहित्यमा पढ्न लागेपछि एउटा उपनाम राख्ने चलन हुन्थ्यो त्यतिखेर केही नाम राखेँ होला त्यसपछि मैले फेरि आफ्नै नाम राख्नुपर्छ भन्ने भयो र विगत दुई वर्षदेखि चाहिँ मैले आफ्नो नाममा पुष्पा राखेको छु र रा म चाँडै नै यसलाई वैधानिक बनाउने एउटा प्रक्रियामा पनि गइरहेको छ यसलाई नै आधिकारिक नाम बनाउने गरी प्रक्रिया चल्दै हुनुहुन्छ हजुर हो कस्तो हो त यो अनि पुष्पा त नर्मली हामीले केटी मान्छेको नाम भनेर बुझ्छौँ हजुर तपाईँलाई यो नाम किन र राखेर लेख्न मलाई धेरै साथीहरूले गर्ने प्रश्न हो धेरै साथीहरूले गेस गर्नुहुन्छ मेरो श्रीम श्रीमतीको नाम हो अथवा केही त्यस्तो हो भन्नुहुन्छ मेरो यो आमाको नाम हो अरे आमा को नाम अंक नाम मेरे बाबा मैं अर पाए राम चाहे मैं मेर यह मिडिल नेम बना रह रन हो मेरे मनेसर नहीं मैं पुष्पा रखे मेरा अति राम विचार धरें धीरे रामो विचार राख्भ पत्थर का मूर्ति बांस हमी जस्त पत्थरका मूर्ति पनि बाँच्नुपर्छ हामी जस्तै तिमी गिधि राख संचार पठाउने पठाउनेछु ए राधा तिमीलाई यस्तो प्यार पठाउने पठाउनेछु मुटु राखेर आफ्नो उपहार पठाउनेछु अघिको एक सेरलाई अब पुरा गरे, तपाईँको नामको ऊ नबुझुन्जेल फेरि खसखस लागेर रो, रोकेँ मैले हजुर एक किसिमको नौलो प्रयोग पनि गर्न मन लाग्यो बुलबुलमा नवलपरासीतिर हुँदाखेरि गजल रेडियो कार्यक्रमबाट सिक्नुभयो हजुर त्यसरी नै त्यति बेला त सिकारो गजलकार हुनुहुन्थ्यो अहिले पनि सिकारो नै छु तर अब अहिले त केही न केही मेच्युरिटी आयो होला केही के एडभान्स भयो होला तपाईँको लेखनी होइन अब त्यति बेलाको आफ्नो त्यति बेलाको गजल लेख्ने साथीहरू भेटेर अहिले सुनाउँदा के भन्नुभयो उहाँहरूले साथीहरू केही साथीहरूसँग भेट भयो यो अहिलेको यो यात्रामा सँगै हामीले गजल लेख्न सुरु गरेको स्कुलमा त्यतिखेर रेडियो सुनेर उहाँहरूले पनि गजल सुनाउनु भयो मैले पनि सुनाएँ एक किसिमको रमाइलो भयो त्यो बेलाका गजलहरू पनि सुनियो सुनाइयो एउटा त्यो माहौल पहिलाको सम्झना गर्ने एउटा माहौल पनि बन्यो अनि केही साथीहरूसँग लेख्न छोड्नुभयो केही साथीहरूले अझ राम्रो लेख्दै हुनुहुन्छ पुराना कुराहरूले त्यो नोस्टालजिक भन्छ एउटा पुरानो दिनमा फर्काइदिन्छ त्यस्तो भइरहेको अच्छा है अब लेखेर तपाईँ अहिलेसम्म किताबको रूपमा चाहिँ निकाल्नु भएको छैन अहिलेसम्म किताबको रूपमा आएको छैन सोच छ त बिस्तारै सोच्दैछु कति पुग्यो तपाईँले लेख्नुभएका गजल अब गजलै भनेर नाम मात्रैका त केही सय पुग्यो होलान् त्यो त्यो बेलादेखिका गजल अहिले लेखेका तर आफूलाई दुई चारजना मान्छेहरूसँग अथवा मैले मेरो गजल हो भनेर कसैलाई सुनाउन सक्ने मसँग सयवटा जति होला एउटा गजल पढेर सुनाउनुहोस् त अब अस... हस् यो गजल वाचन गर्नु पूर्व मैले थोरै एउटा प मतलाको केही कुराहरू भन्न मन लाग्यो सानो हामीलाई यो मतलामा एउटा बिम्ब परेको गरेको छु मैले सानोमा मेरो हजुरआमाले उहाँको चोलीको त्यो गोजीमा मिश्री र नरिवल लुकाएर राख्नुहुन्थ्यो हामीले फकाउन दिनुहुन्थ्यो केही काम लगाउन हामीले केही राम्रो काम गरे भने त्यो मलाई कस्तो छाप पऱ्यो भने मिश्री र नरिवल छुट्टा छुट्टै खानुभन्दा एकैपटक एक खाँदा त्यसको स्वाद अद्भुत हुँदो रहेछ मलाई त्यो लाग्छ एकैपटक मिश्री एक र नरिवल खाँदा म त्यो परिवेशमा हुर्किएको मान्छे त्यो सम्झिन चाहेँ त्यही प्रयोग गरेको छु गजल सुरु गर्छु लागिरहेँ बनाउन जस्तो लागिरहे बनाउन मिस्त्री र नरिवल जस्तो यार झुपडी र महल जस्तो लागिरहे बनाउन मिस्त्री र नरिवल जस्तो पिरती भइदियो आखिर झुपडी र महल şey coming, जस्तो महल समय समयसँगै खिँदो रहेछ सम्बन्ध थाहा भो समयसँगै खिँदो रहेछ सम्बन्ध थाहा भयो मेरो बाबाले लतार्ने हात्ती छाप चप्पल जस्तो मेरो बाबाले लतार्ने हात्ती छाप चप्पल जस्तो मेरो देश र म आफू उस्तै उस्तै लाग्छ अचेल मेरो देश र म आफू उस्तै उस्तै लाग्छ अचेल जो आउँछ बजाउँछ चौतारी को मादल जस्तो, जो आऊ बज चौतारी को मादल जस्त एक मा हालें थाचा। पागल मई हाल सबला थागल मई हाल सबला थागल जस्त सब अर्क स्वयं सरकार जस्त <Time of gay> तिमी थियो थोड़े प्रेम छ तिमी थौ गुलजार थौ जिंदगी मजा थौ तिमी थौ गुलजार जिंदगी को मजा थियो तिमी छैनौ जीवन छुटिग पसल जस्तो तिमी छनौ जीवन छुटी को पसल जस्तो लगी रहें मिस्त्री मिश्री रिवल जस्तो पीरती भैदीयो आखिर झुप्पड़ी महल जस्तो धीरे धन्यवाद कें ठीक हजल खुसी हुन खुसी दिन्छ हजुर हामी समय मिलेको खण्डमा अलिकति व्यक्तिगत समय आफ्नो लागि समय छुट्याउने बेलामा के कमाई भयो त गजलले गजलले मैले साथीहरू कमाएको छु गजल लेखेर को स... को साथीहरू बनाउन सक्नुभयो मैले त्यही नै सोध्न खोजेको गजल लेखेर मेरा साथीहरू जसले नेपाली भाषामा गजल लेख्नुहुन्छ नेपाली गजल सुन्नुहुन्छ संसारको धेरै ठाउँमा अब छरिएर रहनुभएका साथीहरू अस्ट्रेलियादेखि अमेरिकामा हुनुहुन्छ नेपालमा पूर्व मेची पश्चिममा आँगी अहिले भर्खरै म हेटौँडा कटेर पश्चिम सरी पूर्व नगएको मान्छे झापामा कार्यक्रममा गएर आएँ गजल सुनाएर आएँ गजलले दियो त्यो गजलले हो मेहफिलमा सुनाउन पाएँ गजल त्यो नै ठुलो कुरा हो पैसाले किन्न नसक्ने खुसी र परिचय दिन्छ एक एकदमै सबैभन्दा ठुलो कुरा मैले पाएको भनेको म खुसी छु गजल लेखेर म खुसी भएर नै लेखेको म जुन दिन गजल लेखेर दुःखी हुन्छु जुन दिन दुःखी हु म दुखी यदि दुःखी भएँ भने म गजल लेखिदिनु होला अहिले म गजल लेखेर खुसी छु अमेरिका बस्दाखेरि किताबहरू पढ्न कत्तिको पाइन्छ नेपाली यो चाहिँ एउटा महत्त्वपूर्ण प्रश्न हो जस्तो नेपाली किताबहरू पढ्न मैले एक पटक रमाइलो कुरा विदेश मैले मुगलान भन्छु मुगलानीहरूको दुःखहरू भनेर केही लिस्ट बनाएको थिएँ त्यो रमाइलोको लागि फेसबुकको साथीहरूले हेर देख्नु भएको थियो एउटा दुःख चाहिँ मन परेको किताब चाहेको किताब समयमा पढ्न नपाउनु त्यो पनि दुःख हो त्यो दुःख हो है दुःख हो आँ... तपाईँको साथीहरू आउँदाखेरि के ल्याइदिने भनेर किताब अर्डर गर्नुपर्छ र फेरि किताब उहाँहरूलाई कति साथीहरू जस्तो पढ्न रुचि भएको साथीहरूले त खोजेर ल्याइदिनुहुन्छ र अलिकति पढ्न रुचि नभएको साथीहरू पनि हुनुहुन्छ अनि उहाँहरूलाई उहाँको बुवा आमालाई भन्दा कहाँ खोज्ने के गर्ने त्यो झन्झट छ र जस्तो अनलाइनबाट गर्दा पनि अमेरिकामै स्टोर छैन र नेपालबाट मगाउनु पऱ्यो भने दुईवटा कुरा एउटा चाहिँ तपाईँको समय एकदमै बढी लाग्ने र अर्को कुरा एकदमै महँगो त्यो हुने हुनाले मनपरेका किताब चाहेका किताब समयमा पढ्न अलि गाह्रो छ यो सन्दर्भसँगै अब फेरि तपाईँलाई एउटा गजल वाचनमा तपाईँको गजल पनि एकदमै सुन्न मन छ कुराकानी पनि मिठो छ के सुनौँ के सुनौँ हुँदो रहेछ यो गजल वाचन गर्छु यो गजल अलिकति मलाई धेरै साथीहरूलाई चिनाएको गजल हो धेरै साथीहरूमा मलाई चिनाएको गजल हो यो गजल नै वाचन गर्न चाहन्छु मालिक मालिक मेरो बस्तीले दसैँ यसरी मनाउनु पर्छ मालिक मेरो बस्तीले दशैँ यसरी मनाउनु पर्छ पेट खाली छ निधारमा चामल लगाउनुपर्छ मालिक मेरो बस्तीले दसैँ यसरी मनाउनु पर्छ पेट खाली छ निधारमा चामल लगाउनु पर्छ शालिकहरू पनि भोक्कै उभिएका छन् चोकमा शालिकहरू पनि भोक्कै उभिएका छन् चोकमा हाम्रो पनि भोक छ भोक, भोक खाएरै अघाउनुपर्छ हाम्रो पनि भोक छ भोक खाएरै अघाउनु पर्छ मुग्लान गए, राधा मृत्यु सिरानु सिरान हालेर निदाउनु पर्छ मालिक मेरो बस्तीले दसैँ यसरी मनाउनु पर्छ पेट खाली छ निधारमा चामल लगाउनु पर्छ आमा राखेको आश्रम आफ्नो छोरालाई देखाउनु राखेको आश्रम आफ्नो छोरालाई देखाउनु उसले पनि त तपाईँलाई त्यही पठाउनु पर्छ उसले पनि त तपाईँलाई त्यही पठाउनु पर्छ हाँस्न जानेकै छौ जबरजस्ती रुन पनि सिक गजलको अन्तिम शेर हाँस्न जानेकै छौ जबरजस्ती रुन पनि सिक म मरेको दिन दुनियाँलाई देखाउनुपर्छ म मरेको दिन दुनियाँलाई देखाउनुपर्छ मालिक मेरो बस्तीले दसैँ यसरी मनाउनुपर्छ पेट खाली छ निधारमा चामल लगाउनुपर्छ सिक्दैछु भन्नुहुन्छ बडा दमदारको गजल लेख्नुभएछ हजुर सबै गजलहरूले एकदम प्रभाव पार्दै पार्दै ल्यायो कार्यक्रमको समय नसकिने हुन्थ्यो जस्तो हुन थाल्यो मलाई त था। अमेरिकामा के गर्नुहुन्छ तपाईँ बासुजी म अहिले पढ्दै पनि छु र एउटा काम पनि गर्छु के गर्नु मेरो काम चाहिँ म एउटा भिडियो गेम कम्पनी छ त्यसमा चाहिँ म एउटा ट्रे एज अ ट्रेनर काम गर्छु भनेको के तपाईँ कम्प्युटर सम्बन्धी हो सफ्टवेयर सम्बन्धी हो कम्प्युटरभन्दा नै कम्प्यु गेमहरू भिडियो गेमहरू सम्बन्धी हो ट्रेनर भनिसकेपछि बनाउन सक्नेले ट्रेन दिन्छ कि अपरेट गर्नेले ट्रेन दिन्छ त्यो अपरेट गर्ने कसरी भनेर त्यसमा तपाईँको हाम्रो विशेष गरी त्यसको तपाईँको रिफ सेन्टर छ त्यसमा आएका गेमहरूलाई कसरी म आफुले पनि सिकेको त्यहीँ गएर हो सिक्दा सिक्दै अहिले अरुलाई अलिअलि अरु सिकाउँछु तपाईँहरू त्यहाँ बस्ने तपाईँ बस्ने क्षेत्र वरपर नेपालीहरूको सङ्ख्या कतिको छ सम्भवतः यकिन त छैन मलाई कति छौँ डालस टेक्स भनेको नेपालीको जनघनत्व एकदमै धेरै भएको सहर हो अमेरिकामै एकदमै एकदमै धेरै दुःख पर्दैन पर्दैन जस्तो बोलिरहेको एकदमै घरमा बाहेक पनि तपाईँको बाहिर निस्किँदा एकदमै नेपालीहरू बाक्लो भेट हुनुहुन्छ अनि अझ बिदाको दिनहरूमा भन्नैपर्छ डालसमा म बसेको ठाउँमा हाम्रो नेपाली कम्युनिटी सेन्टर छ पशुपतिनाथ तथा बुद्ध मन्दिर पनि छ हामी त्यो साजा चौतारी हो दुःख बिसाउने बनाउनु भएको छ त्यसरी अग्रज हामीभन्दा धेरै पहिला बिसौँ वर्षदेखि बस्दै आउनुभएको अग्रज दाईहरूले बुवाहरूको अगुवाईमा मन्दिर बनेको छ त्यो हाम्रो साझा चौतारी हाम्रो दुःख बिसाउने हामीलाई केही रमाइलो गर्नु पर प पर्दा जाने अनि साहित्यिक कार्यक्रमहरू पनि हाम्रो त्यहाँ कम्युनिटी हल छ हामी त्यहीँ गर्छौँ आइतबार भजन हुन्छ भजन गाउँछौँ महाप्रसाद प्रत्येक आइतबार हुन्छ प्रसाद त्यहीँ खान्छौँ विवाह गर्नुपऱ्यो भने त्यहीँ त्यो एउटा कम्युनिटी छ र त्यसकारण न्यास्रो त्यति साह्रो नेपाली भेट्नै पाइएन भन्ने त्यस्तो छैन पहिला पहिलाकोहरूलाई चाहिँ दुःख भयो होला अब पक्कै पनि हामी जाँदा तयारी अवस्थामै थियो र अहिले अझ हामी आफै पनि गजल यात्रा त्यसमा हातेमालो गरिरहेका छौँ अहिले चाहिँ त्यो पार्किङ एरिया कम्युनिटी हल सानो भयो किनभने दाईहरूले नाइन्टिन नाइन्टी एटतिरबाट नेपाली सोसाइटी अफ टेक्स भनेर खोलेर त्यो एउटा अवधारण ल्याउनु भयो त्यतिखेर रहेको पातलो कम्युनिटीको लागि र अहिले बाक्लो कम्युनिटी भइसकेपछि त्यो ठाउँ साँगुरियो भनेर आफ्नै जग्गा किनेर र आफ्नै हाम्रै पशुपतिनाथ र स्वयम्भूकै शैलीमा यही वास्तुकलामा नयाँ मन्दिर र स्तुपा पनि बन्दैछ कति राम्रो अर्को एउटा गजल सुनाउनुहोस् त अब हुन्छ मेरो मन खेतनी हरा भरा मेरे मन खेतनी हरा भरा रात भर झरीपर्यो पहरोले मे मन खेतनी हरा भरा रात भर झरीपर्यो पहरोले पुरी न सलाई तैं न मटीतेल छह सलाई त मट्टेल छिमी मोटु में आगो कसरी तिमी भन में आगो कसरी सर्भ बोक्ने आमा शिशुले मेरे मन खेतनी हरा भरा रात भर झरीपर्यो पहरोले पुरिदी गर्भ बोक्ने आमा को नाम पेन शिशुले एक थोपा बीर दीय कहलियो गर्व बोक्ने आमाको नाम पाएन शिशुले एक थोपा दियो बीर दीयो रस्ते बस्ने मेरे सुदूर बस्ती बस्ने सुदूर बस्ती हैजा पस्यो काल पस्यो हेजाड़ो तिमी नआउ पर्ने राधा तिमी नआउनु पर्ने राधा अध्यारो चिरेर रा। तिमी नआउनु पर्ने राधा अँध्यारो चिरेर रा। जुन बनेर आयो नजर जुनमै अल्झियो जुन, जुन बनेर आयौ नजर जुनमै अल्झियो मेरो मन पनि खेत पनि हरा भरा थियो रातभर झरि पर्यो पहिरोले पुरिदियो बडो गजब मिठो गजल सुनाउनु भयो मैले तपाईँलाई अब सोध्न खोजेको कुरा जस्तो अब ठ्याक्कै तपाईँको त्यो आर्थिकै पाटो सोध्ने मेरो उद्देश्य होइन तर सात वर्ष अमेरिका बसिसकेपछि आर्थिक रूपमा कत्तिको सबल हुँदो रहेछ त्यो तपाईँले सिप लिनुभयो होला भिडियो गेमको ट्रेनिङ दिन सक्ने नेपालमा हुँदा हुन सक्नुहुन्थेन होला ज्ञान लिनुभयो होला फुर्सदको समयमा गजल लेख्न सक्ने भन्नुभयो होला त्यो त्यहाँ बसेको उपलब्धि भयो आर्थिक रूपमा पनि सबल उत्तिकै हुन सकिँदो रहेछ कि समय लाग्छ अमेरिका सम्भावनाको सहर हो अमेरिका आफै अमेरिका भएको होइन अमेरिकामा विश्वका सबै देशबाट मानिसहरू गएर मेहनत गरेर अमेरिका भएको यदि मेहनत गर्ने हो भने अमेरिकामा आर्थिक रूपमा सबल हुन सकिन्छ म सन्तुष्ट छु तपाईँलाई सन्तुष्ट हुने गरी आ, साथ दियो अमेरिकाले अब पैसाले त कसलाई पुग्छ र र पनि आर्थिक तपाईँले सोधेको ठ्याक्कै प्रश्नको उत्तर भन्नुपर्दा मेहनत गर्ने हो भने आर्सबलीकरण हुन सक सकिन्छ अब एउटा गजल सुनौँ त्यसपछि हामी बिदा माग्छौँ हुन्छ यो गजल पनि म सुरु गर्छु मुर्दा जस्तै चिसो भाछु न्यानो बनाइदे मुर्दा जस्तै चिसो भाछु न्यानो बनाइदे ए घाम लैजा मलाई ओ भानो बनाइदे मुर्दा जस्तै चिसो भाछु न्यानो बनाइदे एैजा ओभानो कति दिन्छ कति दिन्छस् चोटहरू म थापौँला यार जिन्दगी त खुकुरी मलाई अचानो बनाइदे जिन्दगी त खुकुरी मलाई अचानो बनाइदे ए घाम लैजा मलाई ओभानो बनाइदे कति सजिलै बिरानो बनिस सखी मबाट कति सजिलै बिरानो बनिस सखी मबाट तेरा याद पनि त जस्तै बिरानो बनाइदे ए घाम लैजा मलाई ओभानो दे मलाई फेरि एकपटक निस्फिक्री रुनु छ मुर्दा जस्तै चिसो भाछु न्यानो बनाइदे ए घाम लैजा मलाई ओभानो बनाइदे मलाई फेरि एकपटक निस्फिक्री रुनु छ मलाई फेरि एकपटक निस्फिक्री रुनु छ को सक्छ एकपटक मलाई सानो बनाइदे को सक्छ एकपटक मलाई सानो बनाइदे नयाँ युग बनाउँछु भन्छस् मेरो छोरा नयाँ युग बनाउँछु भन्छस् मेरो छोरा मर्नु अघि घरमा तिनको छानो बनाइदे मर्नु अघि घरमा टिनको छानो बनाई दे, ए घाम लैजा मलाई बनाई दे, मुर्दा जस्तै चिसो भाछु न्यानो बनाइदे धेरै धन्यवाद गजल पढेर आगो लाग्छ भने आज धेरैको रेडियो सेटमा आगो लाग्यो होला मोबाइलको तारमा आगो लाग्यो होला कानमा सुन्ने एयरफोनमा आगो लाग्यो होला तपाईँको असाध्यै राम्रो कलम छ तपाईँको निखार आओस् अझै कलममा धेरै अझ धेरै गर्नुहोस् हामी अन्त्यमा छौँ अब बासु पुष्पा अधिकारी तपाईँलाई सुनिसकेपछि कसैले सम्पर्क गर्नुपऱ्यो भने कसरी गर्ने तपाईँ त अमेरिका पुग्नुहुन्छ हजुर सबैभन्दा सजिलो भनेको अहिले फेसबुक नै हो म फेसबुकमा छु अङ्ग्रेजीबाट कि नेपालीबाट मेरो अङ्ग्रेजीबाट छ अङ्ग्रेजीबाट बिएएसयु बासु पियुएसएच पिए डबलए छ आमा हजुर सु पुष्पा अधिकारी अङ्ग्रेजीमा छ यसरी खोज्न सक्छ हजुर हस् धेरै धेरै धन्यवाद तपाईँलाई भोलि जाँदै हुनुहुन्छ शोभयात्रा पनि बुलबुलमा आउनुभयो हार्दिक धन्यवाद र आज मैले गजल वाचन गरेर बिदा किन मागिनँ भने समय नाग्न लागिसकेको पनि छ तपाईँले अघि वाचन गरेको गजल नै बडा दमदार लागिरहेछ त्यो नै हामी दिमागमा बोकिरहन्छौँ धेरै धन्यवाद भाइ यो अवसरको लागि यसरी सर्वाधिक लोकप्रिय कार्यक्रम बुलबुलमा सर्वाधिक लोकप्रिय प्रस्तुता अचित घिमिरेसँग बसेर आफ्ना केही शेरहरू सुनाउन पाउनु मेरो लागि अहभाग्य हो र यो खुसीको क्षण हो यसका लागि तपाई तपाईँको टिम र उज्यालो नेटवर्क परिवार अनि यो माहौलमा सेतु बन्ने मेरो आदरणीय दाई सतीश त्रिपाठी दायलाई पनि धेरै धन्यवाद हस्त आजको रात्रिपस्थिति बुलबुलबाट उत्पादन सर्गी प्रवीण श्रेष्ठसँगै आजका गजलकार बासु पुष्पा अधिकारी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल पनि विदा बुल बुल। एउटा इरानी चरा